सबैजनालाई भेट्नको लागि आज पनि आइसकेका छौँ कार्यक्रम हो यो अर्पनको चौतारी राजा नाते हजुर पर्छ है बाबु किन यस्तो न्यारो परेर पछि अब आज खाना खाएन कि होइन हजुरबा सन्चो छैन त्यसैले गर्दा यो दिलको मान्छे भयो जवानी हुँदैन दिलको मान्छे अलिक तन्डे जस्तो हुनुपर्छ झ्याउ त मानेको होइन नि हजुरबा नसकेर बोल्न नसकेको के बुढेसका असी वर्ष मान्छे त बोलिरहेलात्तर वर्षको ठिटोलो बोल्न नसक्ने कुरै छैन हेर नाति चार पाँच नै सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइन विश्वभरि राख्नु भएको छ कार्यक्रम लिएर चाहिँ म हजुरबा र नाति आउने गर्छ अबको लगभग लगभग हामी पैतालिस मिनट कार्यक्रम अर्पणको चौतारीमा तपाईँ पनि आउन सक्नुहुन्छ दुई वाट दुईवटा बाटो रोजेर दुईवटा बाटो रहेको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो हुँदै आउनुहोस् हामीसँग रमाइलो कुराकानी गर्नु सँगै एउटा रमाइलो खेल छ गाउँ म झुकिन्छु कि हजुर भाइ हेर्नु गाउँ होइन कि उजपोरी मख परेर हाँसिराख राजनातिको नाम लिएन भने ऋषि जस्तो लाग्यो दिने हरेक साथ दिएर खा राजनाति चस्मा टक्कर लाएर हरियो त्यस्तै भनी खाऊताउटी फेरि नात्यो भयो पनि अघि के गर्ने आँखाले काम बिग्रे बसी चस्मा लगाउने गर्छ हाँसी राख्छ उखान टुक्काको खेल खेल्नेछौँ हामी तपाईँहरू आउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै एउटा उखान टुक्का सोध्छौँ आदि अंश हामीले सोध्छौँ आदि अंश तपाईँले भन्नुपर्ने हुन्छ तपाईँहरूमध्ये जसले उत्तर मिलाउनु भएको हुन्छ उहाँहरूमध्ये एकजनालाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ पुरस्कारको व्यवस्था चाहिँ मनकाउना फेन्सी स्टोरले गरेको छ यो मनोकाउने फेन्सी स्टोर भनेपछि तपाईँले सम्झिनै पर्ने नाम एकचोटि नाति.. है.. राति पैसा दियो भने मात्रै बुढेसकाल पैसा कमाउने तपाईँको त्यो थैलीमा जम्मा गरेको पैसा छ नि दसैँमा त चाहिन्छ टिकट आउँदा दिन्छ नि त बोर्डिङ स्कुलका ड्रेसहरू चाहिन्छ भने अनि अर्डर का जुत्ता चप्पल स्काई सुज बीएफर हिल सुज मकालू फुटवेयर रिभिन्न कोरियन तथा थाईलैंड सुज था था मनेका हाम्रो स्टोरमा है फेरि चटक्क लाएर जित्त लगाएर जानु छ नि गइहाली हुन्छ यो बुढेस कालबस मै भनिदिन्छु शून्य छप्पन्न पाँच बैसठी तिन सय सन्ताउन्न मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे प्रोपाइटर हुनुहुन्छ अर्थ अमेश नाति हुनुहुन्छ सम्झिनु भयो भने त्यो नम्बरहरू टक्क फोन गर्नुभयो भने रविस नातिलाई त्यो टक्क भेट्नुहुन्छ अनि मनोकान फेन्सी स्टोरको बारेमा विशेष जानकारी चाहिँ पाउनुहोस् कार्यक्रममा त्यो साथी आउनु भएको इसारा पनि पाएको थियो खर के छैन यति बेला भने हामी तपाईँको माझमा एउटा भाका राख्दछौँ भाका पछि फेरि आउनेछौँ आउनुको लागि दुईवटा बाटो जिरो अनि पाँच तिसचोटि यो रमाइलो दुईवटा बाटो छ नि रमाइलो गर्नलाई यो अर्पन को फोन कर उखान टुक्का मिलाऊन मध्य तुरस्कार को ब्यवस्था ये दी बेला बने लागी राख यो भाका। अलङ्का यस्तै यस्तै गीत चाहिँ अब त्यो बुढेसकाल लगाएपछि एकदम सुन्नु मन लाग्दो रहेछ नाति पहिलो पहिला नि होइन यो के भन्छ यो चौतारीतिर चक्क बसेर सुसिली काट्दै अनि त्यो जातरतिर चाहिँ हजुर आउनुसँग गीत गाउँदा खुब याद आउँथ्यो कि आधो होली चौतारीमा मात्रै गाएर नपुगेर हजुरबा त देउरालीसम्म पनि पुगेको थाहा छ मलाई के गर्ने त अब हजुर आउन चाहिँ देखी नसक्ने अब देखेन भने अब रि मन लाग्थ्यो गीत पनि देखिदेखि भन्यो नि जोडी सक्यो जोडी हजुर तपाईँ रा, हामी पनि मिल्न सक्छौँ अर्पणको चौतारीसम्म आउनुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै आउनुहोस् प्रविधि कक्षमा राज हुनुहुन्छ राज र हामी अन्यमा छौँ हजुरबुवा अनि म तपाईँको दिलको साथी राजन दिल कार्यक्रम अर्पणको चौतारीमा अर्पणको चौतारीसम्म आइपुग्नको लागि दुईवटा बाटो फेरि पनि भन्नैपर्छ जस्तो साथीहरूले बाटो नचिनेको पो हो कि जस्तो त कि होइन चिनिसक्नु भएको छ आउँदै पनि हुनुहुन्छ हजुर बाटो चिन्नु भएको छैन भने अर्पणको चौतारीसम्म आउने दुईवटा बाटो छन् जिरो छप्पन्न पाँच तिसी तिन सय बत्तिस अनि पाँच तिसी यो दुईवटा बाटो हेरेर नाता नातिनी आउन सक्नुहुन्छ मेरो दाजुभाइ पनि आउन सक्नुहुन्छ है फेरि आएर चाहिँ आफ्नो त्यो कलालाई देखाउन सक्नुहुन्छ गरेको छ मनकामना फेन्सी स्टोर रहेको छ रत्न नगर दुई हाई स्कुल रोड टाँडीमा जहाँ तपाईँले बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चपल ब्याग साथै स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर अनुसार जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ साथै स्काई सुज बि Tha tha, सुज नाति के आकर्षक देखाउन सकिन्छ शिखर शिखर फोन नम्बर पनि भनिदिएको थिएँ मनकामना फेन्सी स्टोर्सकै एकचोटि फोन नम्बर भन्नुहोस् तपाईँलाई फोन नम्बर फेरि दिमागले तिउँदाखेरि भन्दै लान्छ जति याद त्यति भन्नुहोस् त ल जिरो सयताउन्न अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे हजुर ता पाइसकेँ प्रोपाइटर रमेश लोहानी हुनुहुन्छ विस्तृत जानकारी उहाँबाट लिन सक्नुहुन्छ एउटा रमाइलो खेल उखान टुक्काको खेल तपाईँ पनि सहभागी जनाउन चाहनुहुन्छ भने आफ्नो मोबाइल उठाउनुहोस् टेलिफोन उठाउनुहोस् र थिच्नुहोस् शून्य अनि शून्य सपन्न यो पहिला पहिलो जमानामा कस्तो हुन्छ नि कान्छ यो च्याउचारीमा टक्कर लाएर बसेर त्यो बाँसेर तिर लाएर बस्यो त आहा कत्ति तिस आवाज चल्थ्यो कि आजकलको जमानामा चाहिँ बाँसुरी भन्ने जात बिस्तारै हट्दाखेरि त्यो पार्टी पिपलको पार्टी च्याप्पस्यामाएर मुखमा टाँसेर चाहिँ सलक्क लगाएर बोल्दा बजाउँदा अहा कति मिठो भएको निस्किन्थ्यो अहिलेको जमानामा त्यो पार्दाहरू बजाउने चलन पनि गयो पिरिसमा मादल र अझ सारङ्गी अलिकति थपिदिने हो भने कति आकर्षक हुन्थ्यो कति सुन्न लागेको हुन्थ्यो नजरमा एकदम एकदम अब के गर्ने अहिलेको जमानामा यो आधुनिक जमाना भन्छ कि के भन्छ यो त्यस्तै त खालको तिमी परेर तिमी अलिकति गाह्रो त गाह्रै परेर यो पात बजाउने कुरा त पनि गइसक्यो कि जाउँ नजाउनु भन्दा पनि हजुरमा साथीलाई भित्र बोलाउन ल ल कत कहाँदेखि आउनु भयो होला तिनीहरू गाह्रो यहाँ आँखाले ठाउँमा आउन भित्रै आउनुहोस् हजुर भित्रै नमस्ते कहाँदेखि गाउनु भयो मकवानपुरबाट एन्जलजी आराम हुनुहुन्छ नि है थाहा खानु भयो भोक त लाएर खाँदै खाने सँगै पाख्ने मेरो नातिनीले चट्ट लाएर बनाइरहेको क्याज हजुर त्यही बाटो घर आउँथ्यो अनि सँगै बसेर खाउँदा नि नातिनी हुँदैन अनि खाजा चाहिँ के बनाउनु हुन्छ हाम्रो लागि भनेर दात छैन कसरी चबाउने अब रोटी पनि आज खालको वा चबाउनु गाह्रो हुन्छ यो दाजु रोटी थोटे बुढाले फेरि चबाउनुभयो नभए त्यो मकैलाई फेरि पिसेर सातो बनाउन नि सकिन्छ नि होइन मेरो नातिनी दुःख पाउँछ यसो सातुहरू कुरो चाहिँ नगरौँ त्यही भएर त यो के भन्छ यो पहिला नात नातिनेहरू चाहिँ हजुरबाको लठी अरे लौरो हो रे भन्थ्यो नि होइन त्यही भएर त होला यो बुढेसका लागि राजा नातिनी छोड्दै छोड्दैन हात हातमा सोहाएर डोराएर हिँडेर मलाई एउटा उखान टुक्का चाहिँ फेरि जोड्न मन लाग्यो हजुर कार्यक्रम उखान टुक्काकै हो तर पनि यहाँनिर चाहिँ एउटा के मन लाग्यो भने साउ भन्दा ब्याज प्यारो भन्ने उखान टुक्का चाहिँ भन्न मन लाग्यो कार्यक्रममा हामीले अगाडि नै सोधेका छौँ घाम लगाएर मकै पुग्नु भएको छ हाम्रो त्यसो भए अहिले त यहाँ मकै छ होला होइन पाकि पाकिसकेको चाहिँ छैन ओहो पाकिसकेको भए हरियो मकै पोलेर खान हामी आउँथ्यौँ खाने किनेर नखाउ अलिक पैसाको जमा छ पैसा अलिक महँगो हुन्छ अहिले हरेक त्यो बाध्य हुँदा बाहिर किनेको राख्नु पर्यो भइहाल्छ नि हामी त्यही प्रतीक्षा एन्जल नातिनी अल्ला, तिम्रो खबर चाहिँ के छ भने सोधौँ भने भनिसके कि आज होइन चितवनतिर चाहिँ कहिले फर्काउँछ बाबा बसी अनि दसैँतिर हाजुरबासँग टिका लाउनु मात्रै आइपुग्यो जस्तो छ फेरि ल ल ल ल ल ल ल ल ल ल ल म असी रुवा दिन्छु नि त मेरो नातिनी भाग्यो मानि भयो ठुलो आयो भाइ सन्जाले डाँडा काँडा ढाकुन्थ्यो भने नै फेरि अहिलेको जमाना होइन मलाई त हजुर त किनिदिनु पर्छ भनेर मैले अघि नै भनिसकेको छु अब दक्षिणाको कुरो तपाईँले नगर्दा नै हुन्छ एन्जल चाहिँ नातिनी उखानी अब उखान त सोध्नु पर्ने यो बुढेसकालमा यो दिमागले अलिकति काम थाम्याउँदै थाम्याउँदै गाह्रो थियो राजा नातिनी उखान सिकाएको थियो नि ल म पछाडिको भाग भन्छु तपाईँले अगाडिको भाग सम्झेर भन्नुपर्ने हुन्छ एन्जलजी है साथी लाई चोर नलग साथ चोर नलग अगड़ी को भाग के होला। अगाडिको भएको आउँछ नातिनीले भन्नु ल टक्कर नै चोर नलगाउनु भएको हाम्रो एन्डल नातिनीलाई भन्नु पर्यो हजुर चोर नलगाउनु फेरि यो के भन्छ आजकलको इन्टरनेटको जमाना टक्क लागेर इन्टरनेट दिमागमा सेयर गरेपछि मिल्न मिल्न खोज्छ भन्यो यो उखान तुखी मिलो मिलो खोज्या हो कि उता उती रातै सोध्नु पर्थ्यो होला कम्प्युटरले के भन्छ कम्प्युटर बोल आज बोल्दैन रेन काइन हाम्रो चौतारामा आज कम्प्युटर ल्याउन सकेको पनि छैन ठिकै छ अर्पणको चौतारीमा हामी हाम्रै मुखबाटै भन्छौँ ठ्याक्कै फेरि एकचोटि सुन्न पर्ने भयो के भन्नुभयो भनेर आफ्नो मिल्न मिल्न चाहिँ खोजेको तर मिल्यो जस्तो मलाई लाग्दैन हजुर के भन्नुहुन्छ अहिले एकैछिन हामीले सोधेको उखान टुखा मिलाउनु भने सक्नु भएन तपाईँ पनि सहभागी जनाउन चाहनुहुन्छ हामीसँग रमाइलो कुराकानी गर्न चाहनुहुन्छ र मनोकामना फेन्सी स्टोर्सले राखेको आकर्षक पुरस्कार जित्न चाहनुहुन्छ भने कार्यक्रम अर्पणको चौतारीमा शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै आउनुहोस् हामीसँग रमाइलो कुराकानी गर्नुहोस् सहभागी हुनुहोस् यति बेला भने तपाईँको लागि एउटा भाक सार्दछु भाका, सार्द भाका हामी केही बेरो पार्टी गर्ने कस्तो लाग्नु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 सलिना, ए, पो हेर्न राम्रो गहना लगाएर राम्री बन भनेको कहाँ जाने कहाँमा त अलमल् नै ल लाठी यति सानो कुरामा पनि टेन्सन लिनु पर्छ त खुरु पर्सा बजारमा रहेको नेत्र ज्योति एन्ड मेगदी सुन चाँदी पसलमा गइहाल्न हाम्रा विशेषताहरू स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिएका चौबिस क्यारेटका अत्याधुनिक गर गहना कम्प्युटर प्रविधिबाट नापत गरिने ग्राहकले खोजेको राशि अनुसार पत्थर राखिने पुरानो गरा गर, गर साचिने रेडिमेड तथा अर्डर अनुसार गर गहना तयार गरिने चाडपर्वमा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्क नेत्र एन मेकी सुन पसल खै रहनी बजार फोन नम्बर शून्य मोबाइल प्रोफ राइटर नेत्रबहादुर खड्का थोके हेमा खडका थोके स्कुल कलेज बोरे पुस्तकहरू स्कुल कलेजिङस्तकहरू हजूर हमी कहाकिस मसलंद खेलकूद सामग्री थोक तथा खुद्रा बी संपर्क न्यू पर्वत पुस्तक पसल एंड स्टेशनरी रत्नगर एक सौरा चौक चितौवन फोन शून्य छप्पन्न पांच साठी तीन सय छ सी मोबाइल अन्ठानब्बे पाँच पचास साठी तिन सय छयासी फोन गरेर सिक्री अने सुनसा ज्यासलमा मैले लगाएको मङ्गल सूत्र बाला औठी सबै त्यही बनाएको त हो नि पूर्वी चितवनको बिस वर्ष पुरानो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 केसन अपोजिट छपन्न पांच अठाइस अंठानब्बे चार बावन पचहत्तर शून्य पैतालीस टाड़ी काजारेकेंड फ्लोर अफ ओम सापन्न पांच एकसठी छ सौ सैतीस के ती घर तथा निर्माण यदि तर तथा अफिस आवश्यक पर्ने विभिन्न साइज तथा मोडल का झाल ढोका बैंक तथा का रत्नगर की पहिलो उद्योग ओम आल्मोनियम उद्योग आल्मुनियम का विशेषता घाट भा सस्तो रंगरोगन करना न पर्ने सफा कर सजिलो घाम पानी खिया न लगने न आकर्षक देखिने संपर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन फोन है अंकल, तावरण भएछ नि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 यतातिर तिरा छोडी छोडी नजानु है उता भर्खरको फेसनको पाइन्छ लुगा जुत्ता मनकामाना मनकामा फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा मनकामाना फ्यान्सी एक हजारमा हाई स्कुल रोटाडीको बजारमा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 मन कमना फैंसी एक हजार मा हाई स्कूल रोटाड़ी को बलना मन फैंसी एक हजार मा हाई स्कूल रोटाड़ी को बलना हजार तरह फे स्वागत कार्यक्रम अर्पण कोई डट रेडियो रेडियो अर्पण डट कम लगन करट को सुविधा हम एक सुनी राख तपाईँ आउनु सक्नुहुन्छ उखान दुःखको रमाइलो कार्यक्रम कार्यक्रम अर्पणको चौतारीमा जिरो छप्पन्नौ पाँच तिसवटी तिन सय बत्तिस अनि पाँच तिसवटा यो दुईवटा बाटो भएर चाहिँ टक्क भएर आउनुपर्छ यो दुईवटा बाटोलाई एउटै बाटो गराउनको लागि तपाईँ हामी एउटै यो बनाइदिनको लागि प्रविधि कक्षबाट जुटिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी राज अब यो राजनालाई मैले चस्मे नाति भनेर नराख्नु मन लाग्यो कि चस्मो के हुन्थ्यो हिलो भने नि भयो ए हजुर हिलो नहुने हालौ कोही साथी आइसक्नु भएको छ नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ होला चेपाङ् हाउँ त दिँदैछौँ अहिले छौँ बाँचेकै छौँ गाडी यो दुख्नै लाग्यो घाम भए पनि नात नातिनीसँग रमाइलो गर्ने गफगा गर्ने भन्ने भइरहेको मेरो ज्यानलाई भने आज अलिक केही पनि छैन हजुर हजुर हजुरबा नातिने टक्क लानु भएछ अनि नातिने सुनौ के छ त्यताको खबर नयाँ नै हो गर्मी गर्मी मर्न लागिरहेछ पानी पर्न ला थाल्यो वर्षको टाइम पनि छातो बोकेर चाहिँ बाहिर हिँड्नु पर्छ है हिँड्दा अनि <laughs> आज बोली क्यों गरे समय बिताई रास्त खानुकू हम बाकी छैन नि अब त्यहीँ आएर खानु पर्छ यो मेरो नातिले यो के भन्छ नेपाली भए लोभी लोभी हुने थाहा थियो आज घर हजुरबालाई नौलाई गर्ने टक्कर एकलाई खाने बानी रहेछ नि त हजुरहरूले अनि अरू के छ नयाँ नौलो केही छ भने सुन क्या त सबै ठिकै छ क्या आधे अहिलेसम्म पाँचिकै छ क्या आज नातिनी एउटा दुखान टुख सोधिहाल्छौँ है आउँदा नातिनीलाई एउटा उखान चाहिँ सोध्नु पर्छ राजा नाति कुन उखान सोध्ने होला हामीले एन्जलजीलाई पनि त्यही उखान सोधेका थियौँ अहिले तपाईँको लागि पनि त्यही उखान छ है हामी पछाडीको भाग बन्छौं साथीलाई चोर नलगाउनु अगाडिको भाग आ, के होला साथीलाई चोर नलगाउनु हजुर ए साथीलाई त्यो नलगाउनु बाकी भाग हाम्रो कल्पना नआतिन्दे भन्नु मेरो विचारमा चाहिँ भित्री कुराको गर्न लगाउनु होला जस्तो लाग्छ के जस्तो लाग्छ चाहिँ भित्री कुराको गर्न लगाउनु भित्री कुरा कसलाई नलगाउनु अलिकति नमिल्या हो कि जस्तो पनि लगाएर हट एकचोटि फेरि प्रयास गरातिनी एकचोटि फेरि भन्नु पर्यो नभए अर्को हप्ता फेरि प्रयास गर्नु होला आजलाई छुट्टी भयो कल्पनाजी हवस् त नमस्ते <laughs> कल्पनाजी आउनुभएको थियो पर्सादेखि तर मिलेन है हजुरबा ऊ खान के गर्ने हामीले भनिदिनुथ्यो कि दुईजना साथीले पनि मिलाउनु भएन क्या र यो गाह्रो लाग्यो किन गाह्रो लाग्यो म आफै पनि छ सबैजनालाई थाहा छ होला होइन यो गाउँघरमा धेरै चलेको यो खान अब हामीबाट भनिदिनु हो कि तिनजना साथीलाई सोध्दा अलिक नमजा हुन्छ कि जस्तो छ कि आफ्नै थैलीको मुख बलियो पार्नु साथीलाई चोर नलगाउनु सजिलो टुका तपाईँहरू आउनुभयो तर सही उत्तर दिन सक्नु भएन अब अर्को साथीलाई हामी नयाँ उखान सोध्छौँ उखान टेक आउने बाटो दुईवटा फेन्सी स्टोरले चाहिँ आज कार्यक्रममा आएर राम्रोसँग उखान टेक मिलाउने मध्यलाई एकजनालाई उपहारको व्यवस्था गरेका छौँ मनोकाउना फेन्सी स्टोर रहेको छ कहाँ नाची रत्नगर दुई हाई स्कुल रोड टाँडीमा बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चपल ब्याग साथै स्वदेशी तथा विदेशी रेडीमेड कपड़ाहरू साथै फेसन अनुसार र अर्डर अनुसारका जुत्ता उपलब गराइने चप्पल पाइने एक मात्र ठाउँ मनकामनाइड पनि ए हजुर नमस्ते कि अब बोल्नुहुन्छ जस्तो छ किन हो खोइ हजुरबा छैन मसँग पनि बोल्नु भएको छैन रिसाउनु भएको हो कि कसो हो हजुर कति गाह्रो पर्यो हो र हामीसँग बाटो भुल भयो कि हामीबाट गल्ती भएको भए हाली मैले एउटा लोगी सम्झे कि भुल गयो माफ गरे है हामी भुल गरेको छ भने नातिनी कहाँदेखि नातिनी कोतिनी पढे फेरि सम्झाउनै गाह्रो छ पार्वती तामाङ पार्वती तामाङ नातिनी त्यही पल्लो गरे कान्छाको छोरी रहेछ क्या छैन कि खाजा खाने समय भइराखेको छ हामी यहाँ स्टुडियोमा छौँ अनि तपाईँहरूसँग कुराकानी गर्दैछौँ त्यही भएर चाहिँ जसलाई पनि खाजा खानुभयो भनेर सोध्न मन लाग्छ चौतारीमा बस्दा अब के गर्ने यस्तै छ हामी चाहिँ यो चौतारीमा बसेर साथीहरूलाई पर्खेर सँगै खाने भनेर बसेको अब साथीहरू त्यति हेर नातिनीहरू सँगै खान्छु यो हजुर बुवा थोटे बुढो पनि भनेर त्यो त्यो बसेको अब के गर्ने नातिनीहरू एक्लै एक्लै गएर खाँदा खाँदो गएछ अलिक गाह्रो पर्छ तित्त दुख्यो आई गएर टाढी कोही सौरा कोही पर्सा कोही वीरेन्द्रनगर कता कता गएर खानुहुन्छ हामीलाई कुरा चाहिँ ठिक गरे अतिनीले कार्यक्रम अर्पण को चौतारी में आगे उखान टुक्का हजार नातीदी को भाग नाई बी नाम अगर हजूँ गा किस हो अहिले हामीले भनिदिँदा चाहिँ सजिलो लाग्छ हुन्छ त आजलाई छुट्टिन्छौँ गाह्रो भयो भन्दाखेरि के भन्छ यो गाह्रो भएको कारण चाहिँ आज हरिद बुवालाई खाँदा नदीकन एक्लै खाऊ के थाहा पायो है हुन्छ आजलाई छुट्टिन्छ है त पार्वतीजी नमस्ते जानु भइसक्यो कि कुरा नाता नातिनी हो हामी तिमी बाई बाई गर्ने एउटा भएको हो कि भन्ने चाहिँ सङ्केत मिलिराखेको छ एकैछिन गीत सुन्छौँ गीतपछि चाहिँ हामी नमस्ते टाटा बाई बाई गर्न चाहिँ आउँछौँ के हो नाचली अहिले oh, भने यो भाका एकैछिन मिठो भाका को का लाको माया काली छोकी गोरी नै ठातामा भेट आयो औसीको रातमा झिम्मााउकी छोरी छु मेतोरा धारो माला माया काली छोकी गोरी माया मा काली छोकी छोरी आधारों माला कह माया काली छौकी गोरी आधारों माला माया काली छौकी गोरी kothuko ajai le झिम्बल बाउकी छोरी छमी नाच्नुभयो नि हजुर भा तपाईँ किन हो कसको याद आयो पहिलाको औ याद आयो कि नाति टक्कै ना के गर्ने नाच्नै पर्ने डिस्को जस्तै एकदम राम्रोसँग नाच्न चाहिँ राजा नाति कम्मरै हल्दैन रे अझै ठिक ठिकै हल बुढेस कालमा कम्मर हल्यो भने मेरो लाने यस्तै छ हो यस्तै छ अरू हामी कार्यक्रमको निकै अन्त अन्ततिर पनि छौँ एकजना साथीसँगै सक्छ कि एउटा लिनु भनेको तर राजले अब सकिँदैन धेरैजना साथीहरू आउनुभयो तर बिचमा जानु पनि भयो किन त्यसो गर्नुभएको भनेर नि भनिराख्नु भएको छ सुखाइ राख्नु भएको छ राजले होइन आज के भयो त्यस्तो भनेर पनि आश्चर्य पनि मानिराखेको छ के भन्छ यो सुनको डात देखाएर दिन मचक्क हाती राख्नु नले राजम परेको गुरु मला थाहा छ फेरि हजुरमा हेर्नुहोस् है के कुरा अहिले एकछिन बसी सोध्छु म म भनिदिन्छु अहिले नै भनिदिन्छु किन राजमक्ख परेको भनेर अनि नवनी हालौँ न फेरि अहिले यस्तै छ कि फेरि यो कार्यक्रममा चाहिँ होइन कार्यक्रममा ट्राक्टर आदि उखान टुको मिलाउने साथीहरू हामीले पुलिस साथको व्यवस्था गरेका थियौँ <laughs> आज कतिजना साथी आउनु आज आज लगभग लगभग छ सातजना साथी आउनुभएको थियो बिचसम्म चाहिँ कनेक्ट हुन सकेन हामी उहाँ र हाम्रो बिच कुराकानी हुन सकेन आजसम्म मा तिनजनालाई मात्रै सहभागी गराउन सकियो तिनजना मध्येबाट कतिजनाले मिलाएको हेरि मैले बेसी छु हजुर आज दुःखका साथ भन्नुपर्छ आज हाम्रा यो उखान टुका खाने विद्वानहरूले मिलाउन सक्नु भएन लगभग उत्तरको नजिक नजिक पुग्नु भएको थियो उत्तर चाहिँ मिलेन उत्तर चाहिँ मिलेन अब के गर्ने यस्तै छ मकनपुरबाट आउनुभएको थियो एन्जलजी पर्साबाट कल्पना चेपाङजी आउनुभएको थियो भने कुराकबाट पार्वती तमाङजी आउनुभएको थियो उहाँहरू तिनैजना सहभागी हुनुभयो तर उत्तर मिलाउन सक्नु भएन खैर केही छैन अर्को हप्ता अवश्य मिल्नेछ होला एकदम अर्को हप्ता टक्क मिल्ने त अब भने हामी कार्यक्रमको अन्तमा छौँ एकचोटि मन काम फेन्स स्ट्रेलिसम्म सम्झौँ हजुर भाइ जहाँ तपाईँले पाउन सक्नुहुन्छ बोर्डिंग स्कुल तथा उपलब गराइने एक मात्र ठाउँ हो मनकामना अझ अरू ठोकहरू पनि पाउन सक्नुहुन्छ के पाउन सक्नुहुन्छ फोन नम्बर सिलो सपन्न शून्य छपन्न पाँच बैसठी तिन सय सन्ताउन्न र मोबाइल नम्बर रहेको छ चा। अन्ठानब्बे चार पचास चौवालिस तिन सय उना विस्तृत जानकारीको लागि भने अन्ठानब्बे चार पचास चौवालिस तिन सय उना फोन गरेर सोध्न र बुझ्न सक्नुहुन्छ र अर्डर पनि दिन सक्नुहुन्छ यो नम्बरबाट यति भन्दै अब आज हामीलाई फोन गर्नुहुने एन्जल कल्पना चेपाङ पार्वती तमाङलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ र फोन ट्राई गर्नुहुने तपाईँ सम्पूर्णमा पनि धेरै धेरै आभार छौँ रेडियो अर्फोन एक सय सात ओलो पाँच मेगा हर्जबाट इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु लगन गरेर एकैसाथ सुनेर साथ दिन भयो सुनेर साथ दिन हुने तपाई सम्पूर्णलाई पनि धन्यवाद व्यक्त गर्दै प्रविधि कक्षका प्राविधिक सहकर्मी साथी राजलाई धन्यवाद दिद पनि हजुरबाद थिए राजन नाति र म तपाईँको हरङ चौथारीको साथी उखान टुक्खाको साथी तपाईको दिलको साथी राजन दिल गुरुङ र हजुरबा छुट्टिन्छौ नमस्तेस